त्यति नै बेला उनले माथितिरबाट मिसिनको आवाज सुने त्यो छिटु छिटु आइरहेको क्लिक टी क्लक, क्लिक क्लक आवाज छापाखानाको जस्तै थियो यो सहरको पत्रिका छाप्ने ठाउँ होला जुजमानले सोचे राम्रो यदि यो छापाखाना रहेछ भने त ता, यो टापुबारे सबै जानकारी पढ्न सक्छु मतार हतार, हतार गरेर त्यो घरको ढोका खोज्दै थिए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 ती पुरूषले आफ्नो टोपी उठाए र ती महिलाले विनम्रताका साथ जुगदै त्यहाँबाट विदा भए